अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगाहार्ज र यो कार्यक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बहसमा स्वागत छ म अधुर बराज प्रविधिमा रिजन छन् अर्पण बस हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खरप साथ आउने आज पनि हामी उपस्थित भइसकेका छौँ हामी विभिन्न समसामयिक विषयवस्तुमा केन्द्रित रहेर अर्पण बहस चलाउने गर्छौँ र आजको विषयवस्तु रहेको छ गणतन्त्र दिवस आज परेको छ र छैटौँ गणतन्त्र दिवसको अवसरमा सर्वप्रथम त रेडियो सुने सम्पूर्ण तपाईँमा शुभकामना व्यक्त गर्न चाहन्छौँ रेडियो अर्पण एक सय चार परिवार र गणतन्त्र दिवस मनाइँदै रहेको अवस्थामा देशको अवस्था भने जटिल अवस्थामा छ देश सङ्क्रमणकालबाट गाडी गुज्रिरहेको अवस्था रहेको छ र राजनैतिक दलका नेताहरूकै कारण अहिले देश यो अवस्थामा आइपुग्यो भन्ने जनताको आवाज पनि रहेको छ र जन जनताको बलिदानीबाट गणतन्त्र स्थापना भयो तर संस्थागत हुन भने सकेन भन्ने यस्ता जनगुनासोहरू आइराखेका छन् र अब गणतन्त्रलाई संस्थागत गर्नको लागि के गर्न सकेला र देशलाई अब कालबाट अन्त्य गर्नको लागि शान्ति प्रक्रिया पुरा गराउनका लागि के गर्न सकेला हामी जिल्ला स्तरका नेतृत्वहरूसँग धारणा बुझ्दैछौँ र उनीहरूसँग बहस गर्दैछौँ गणतन्त्र दिवसलाई उनीहरूले कसरी लिएका छन् यस विषयमा हामी कुराकानी गर्दैछौँ नेकपा एमाले जिल्ला अध्यक्ष जय एन थपलिया त्यसै गरी एकीकृत नेकपा माओवादी जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनाश त्यसै गरी नेपाली कङ्ग्रेस जिल्ला सचिव जितनारायण श्रेष्ठसँग हामी गणतन्त्र दिवसका विषयमा कुराकानी गर्दैछौँ सुरुमा हामी नेकपा एमाले जिल्ला अध्यक्ष जय एन गणतन्त्र दिवसका विषयमा कुराकानी गर्दैछौँ गर जय एन स्वागत अर्पण बहसमा हजुर धन्यवाद नमस्कार आज कसरी मनाउँदै हुनुहुन्छ सम्झदै हुनुहुन्छ गणतन्त्र दिवसलाई अहिले यो सातौँ गणतन्त्र दिवस चितवनको सबै पाँचवटा चुनाव क्षेत्रमा व्यापक ढङ्गले सबै पाँचै क्षेत्रमा एक नम्बर क्षेत्रमा खैरिमा दुई नम्बर क्षेत्रमा उद्योगवाणिज्य सङ्घको हलमा तिन नम्बर पार्टी कार्यालयमा चार नम्बर फुल्ला पाँच नम्बर शुक्रनगरमा व्यापक रूपले <laughs> यो जनताको उपस्थितिमा भव्य रूपमा गणतन्त्र दिवस मनाउने कार्यक्रम नेकपा एमा अहिले चितवनको छ त्यसै गरी हामी त्यसैमा व्यस्त छौँ र अहिले त्यसमा हामी विशेष गरेर <laughs> यो सात वर्षमा गणतन्त्र हामीले ल्याएको अथवा स्थापना गरेको जनताको बलिदानी आन्दोलनबाट प्राप्त गरेको यो गणतन्त्र दिवसका सन्दर्भमा हाम्रा विगत पाँच छ वर्ष सात वर्षका कुराहरू समीक्षा गरिनेछन् mm -hmm. र यसमा हामीले यसका चुनौतीहरू गणतन्त्र स्थापना त गरियो तर mm -hmm. संविधान ल्याउन सकिएको छैन जनतालाई गणतन्त्र जनताको शासनका सन्दर्भमा जे हुनुपर्ने ती कुरा नभइरहेका सन्दर्भमा व्यापक रूपमा हाम्रो छलफल कार्यक्रमहरू र व्यापक यसमा समीक्षाको कार्यक्रम हुनेछ यहाँले चाहिँ कसरी सम्झनुहुन्छ त्यो दिनलाई जुन गणतन्त्र स्थापनाको लागि यी जनताहरूले त्यो साहस देखाए त्यो कदम चाले नेपाली जनताले जुन खालको बलिदानीपूर्ण सङ्घर्ष अहिले हामी जुन सदस्य बनाउन लागि सकिरहेका जनताको शासन विभिन्न पक्षमा आर्थिक सामाजिक राजनीतिक सांस्कृतिक ढङ्गले जुन खालको रूपान्तरणको सपना नेपाली जनताले देखेका थिए आज आमा अब यसरी यहाँले आत्मसमीक्षा गर्नु पर्दाखेरि अब जनताले चाहिँ किन शासन गर्न पाएनन् यतिका समयमा अब यो एउटा बहसको विषय पनि रहेको छ यहाँले आत्मा आलोचना पनि गर्नुपर्ने होला यसमा किन त जनताले यत्तिका वर्षसम्म शासन गर्न पाएनन् होइन मैले अघि पनि भने अब हजुर हामीले हामी जो नेपाली जनता सामु यो सात वर्षसम्म संविधान पनि बनाउन नसक्दाखेरि हामी राजनीतिक दलहरूले एउटा समीक्षा गर्नुपर्छ श्रीनिवर्याउनु नै पर्छ यसमा हामी इमान्दार हुनै नै पर्छ यसमा म तपाईँहरूसँग सम्पूर्ण तबियामाफत म सब जनता अपील करना चाहिए कि वास्तव में यह हमारा कमी कमजोरी रहे अब हमला कहने कमजोरी गये सात वर्ष में हमें क्या कह कम गये कन सकेन अजय हमें गणतंत्र जनता को शासन बट कर्मचारी संयंत्र में हमारे छो कसरी समीक्षा करूर सीम्हालोकन सीम्माकन का साथ अगड़ी जानु भाला अब दोसों संविधान सभा चुनाव हुँदैछ अब यसमा अब कसरी जानुहुन्छ त जनताहरूले ती आशा गरेका थिए होलान् हामीले यसरी शान्ति पाउँथ्यौँ अहिले देशको कति आर्थिक समृद्धिमा पुग्थ्यो होला भन्ने उनीहरूको त्यो चाहना थियो होला अब जनतामा जाँदाखेरि चाहिँ यहाँहरूलाई अलिकति त्यस्तो फिल हुँदैन एकदम एकदम फिल हुन्छ जनताप्रति माग्नुपर्छ नेपाली जनताले राजतन्त्रलाई उन्मूलन गरे नेपाली जनताले जुन ठुलो सपना थियो आफ्ना जिन्दगीहरू आउति गरे सारा नेपाली जनताहरू लाखौँ लाखौँ नेपाली जनतामा सडकमा उतारिए कुनै व्यक्तिको फेरबदलका आधारमा मात्रै होइन विचार मात्रै राम्रो भएन भएर मात्रै हुने रहेछ नेतृत्व पनि त्यो सबल हुनुपर्दो रहेछ भन्ने कुराहरू देखियो यसका आधारमा हामीले नेपाली समाजलाई अगाडि बढाउनका लागि हामी सबै नेपाली जनताले एकजुट हुनुपर्छ र अनि ती पार्टीहरूले सबल नेतृत्व दिन सक्नुपर्छ भन्ने कुराको त हामीले आफूलाई समीक्षा गर्न नै पर्छ यही कुरो जस्तो छ जनताको बिचमा त्यस्तै राखेर कहाँ कहाँबाट त्रुटि भए कसबाट त्रुटि भए किन त्रुटि भए र अब त्रुटि हुन नदिनको लागि के के गर्नुपर्छ जनताको बिचमा सिधै जानुपर्छ जनतालाई घाँट्नु हुँदैन जनतामा जे छ त्यही कुरा लिएर जानुपर्छ जनताले समीक्षा गर्नुहुन्छ त्यसै आधारमा जनताले आफ्ना आफ्ना प्रतिनिधि ठान्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु यहाँले यो भन्नुभयो जस्तै यी जनताहरूलाई चाहिने बेलामा ललिप खुवाको जस्तो गर्ने मिठा कुरा गर्ने नेताहरूको बानी जस्तै भइसक्यो उनीहरूले यो भन्छन् अब कतिपय नेताले त्यो भन्न त्यो नु। भन्नु गम्भीर त्रुटि हो नेताले जे छ त्यही भन्नुपर्छ जे सकिन्छ त्यही गर्नुपर्छ र राम्रो काम गर्न जनतालाई नढाटिकन जे छ त्यसैबाट अगाडि बढ्यो भने मात्रै जनताले विश्वास गर्नुहुन्छ र जन त्यही आधारमा जनताले पनि त्यसै अनुसार सहयोग गर्नु अब यहाँलाई त जनताले विश्वास गर्न छाडिसके गैर राजनैतिक व्यक्तिको नेतृत्वमा अहिले सरकार बनाइएको छ यो मानेमा पनि जनताले अब त राजनैतिक दलका नेताहरूलाई राजनैतिक दललाई त विश्वास गर्ने आधार त देखिएन एउटा सामान्य घटनामा कुनै परिघटनामा पार्टीलाई बिर्सिने भन्ने कुरा हुँदैन सिधै तपाईँको तपाईँको के छ भने जनताको सन्दर्भमा चाहिँ जनता त्यति व्यथिक हुनुहुन्न जे छ त्यही कुरा लिएर जानुपर्छ क्या जनताको बिचमा जनताले तपाईँले भने फेरि जनतालाई अविश्वास राजनीतिक पार्टी नै सबैभन्दा राजनीतिक पार्टी राजनीतिले समाजलाई दोहोऱ्याउने हो र राजनीति ठिकठाक हुन केही समय लाग्छ कहिलेकाहीँ अलिकति ग्रहण लायक हुनसक्छ तर उज्यालो हुन्छ घाम लाग्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ यसै आधारमा समाजले अगाडि बढ्छ अब यो छ दशकभन्दा पुरानो गणतन्त्रको इतिहासले ल्याएको परिवर्तनबाट नेताहरूले के शिक्षा ग्रहण गर्ने अब हामीले धेरै राम्रा काम पनि गरेका छौँ यस्तो कुरो हो होइन कि गणतन्त्रले केही गरेन भन्ने कुरा पनि होइन तर राजनीतिक परिपाटीले संविधान ल्याउन सकेका छैनौँ संविधान ल्याइसकेपछि त्यसले समाजलाई अगाडि बढाउँछ त्यसैबाट हामी पर्छौँ धैर्य गरौँ केही समय सहितको सपनालाई हामी कहिले पनि बर्बाद बर हुन दिँदैनौँ भन्ने कुरामा हामी दृढ छ अब नेकपा एमालेको स्पष्ट धारणा के हो जिल्ला नेतृत्वको यहाँको यो जिल्ला नेतृत्व तहमा हुनुहुन्छ नेतृत्व गर्नुभएको छ जिल्लामा संविधान सभाको चुनावको मिति अझै तोकिन सकिराखेको यो अवस्था छैन अब मिति तोकिएको छैन आज घोषणा गर्छौँ भन्ने शीर्ष नेताहरूले तपाईँकै दलका विभिन्न दलका शीर्ष नेताहरूले भनेका छन् आज मिति घोषणा होला जस्तो लाग्छ यहाँलाई चाहिँ होइन अब यसमा अहिले मैले के मात्रै भनौँ भनेदेखि चाँडोभन्दा चाँडो नेपाली जनताको चाहना अनुरूप नयाँ संविधान बन्नका लागि जनताको संविधान बन्नका लागि चाँडोभन्दा चु चाँडो चुनावको घोषणा हुनु विकल्प छैन यसमा सबै दलले मिलेका कुराहरूको आधारमा नमिल्ने कुरामा सधैँभरि बाज विवाद गरिरहनुमा जे जे कुरा मिल्छन् त्यसैका आधारमा नै अगाडि लिएर जानुपर्छ हुन्छ थपलिया जु यहाँले गणतन्त्र दिवस राम्रोसँग मनाउनुहोला हामी शुभकामना दिन्छौँ धन्यवाद हुन्थ्यो नेकपा एमालेका जिल्ला अध्यक्ष जे एन थपलिया हामीले कुराकानी गऱ्यौँ गणतन्त्र दिवस रहदा जनताले भने ती त्यो त्याग गरेका थिए बलिदानी दिएका थिए अब त शान्ति प्रक्रिया नि पुरा होला अब हामीले चाहेका कुरा पुरा होलान् भने जनताले ती आशा भरोसा गरेका थिए तर पनि ती अवस्था अझसम्म आउन सकेको अवस्था छैन अब गणतन्त्र आएपछि त हामीले अब आर्थिक स्तरमा पनि वृद्धि होला स्वतन्त्र भएर हिँड्न पाइएला जनताले शासन गर्न पाइएला भन्ने यस्ता अपेक्षा थिए र त्यही अपेक्षा लिएर नै सडक आन्दोलनमा गए जनताहरू र गणतन्त्र संस्थागत गरे तर अझैसम्म पनि यो अवस्था आउन सकेको छैन र यी गुनासाहरू जनताले गरिराखेका छन् राजनैतिक दलहरू समक्ष भनिराखेका छन् पोखिराखेका छन् तर पनि संस्थागत भनी हुन सकिराखेको छैन हामी जिल्ला नेतृत्व तहसँग कुराकानी गरिराखेका छौँ गणतन्त्र दिवसका विषयमा र गणतन्त्र दिवस, दिवस मनाइरहँदा अब कहिलेसम्म त गणतन्त्रको संस्थागत होला स्थापना त गरियो अब संस्थागत सम्म होला हामी जिल्ला नेतृत्वको धारणा बुझिराखेका छौँ यति बेला हामीसँग एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनाश हुनुहुन्छ र हामी उहाँसँग पनि कुराकानी गर्दैछौँ दस वर्षी जनयुद्ध गर्यो र शान्ति प्रक्रियाको बाटोमा आयो र उसले पनि गणतन्त्र ल्याउनमा भूमिका निर्वाह गर्यो यो अवस्थामा एकीकृत नेकपा माओवादीले चाहिँ गणतन्त्र दिवसलाई कसरी लिएको छ आज गणतन्त्र दिवस कसरी मनाउँदैछ एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले हामी यो विषयमा कुराकानी गर्दैछौँ त्यसै गरी हामी नेपाली कङ्ग्रेस जिल्ला सचिव ज्यितन नारायण श्रेष्ठसँग पनि कुराकानी गर्दैछौँ कङ्ग्रेसले लोकतान्त्रिक पार्टी भन्छ र गणतन्त्रलाई चाहिँ स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्यो संस्थागत गर्न सकिन यी गुनासाहरू पनि आइराखेका छन् यी पार्टीभित्र पनि यी आवाज नउठेका होइनन् नेपाली कङ्ग्रेस चितवनले गणतन्त्र दिवसलाई कसरी लिएको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ अब गणतन्त्र संस्थागत गर्नका लागि जनताका इच्छा चाहना पुरा गर्नका लागि लोकतान्त्रिक पार्टी भनेको नेपाली कङ्ग्रेसले भने अब कस्तो भूमिका खेला भूमिका कस्तो रहला हामी यो विषयमा कुराकानी गर्दैछौँ नेपाली कङ्ग्रेसका जिल्ला सचिव जितनारायण श्रेष्ठसँग हामी गणतन्त्र दिवसका विषयमा कुराकानी गर्दैछौँ जितनारायणजीलाई स्वागत कार्यक्रम अर्पण बहसमा धन्यवाद आज नेपाली कङ्ग्रेसले गणतन्त्र दिवस कसरी मनाउँदैछ अब यहाँ जिल्ला सचिवको नाताले गणतन्त्र दिवसलाई कसरी लिनुहुन्छ सर्वप्रथम त म लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि आफ्ना जीवन आउति गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र सँगसँगै म लोकतान्त्रिक गणतन्त्र प्राप्तिका अभियानमा लाग्ने महा नायकले नेपालमा दुई सय चार अन्त्य गरेर मुलुकमा लोकतान्त्रिक गणतन्त्र घोषणा गर्नुभयो ती महा नायक स्वर्गीय गिरिजाप्रसाद कोइरेला प्रति पनि म श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र नेपाली कङ्ग्रेसले आज त्यसैभरि यो गणतन्त्र दिवस कार्यक्रम मनाउँदैछ त्यो अभियान अन्तर्गत विश्वद्यालय चितवनमा अहिले हामीले यो एउटा नेपाली कङ्ग्रेस यो नम्बर वडा अन्तर्गत अहिले हामी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दलियामा गणतंत्र का का ता दिवस कार्यक्रम मई रहोस के आदरणीय अब गणतंत्र दिवस छिवस मनाई राखीदर्भ में जनता ने चाहे ती आशा भरोसा चाहना कति को पूरा करे जस्त ल अनि स्वाभाविक रूपमा जुन चाहना जनताले गरेका थिए लोकतान्त्रिक गणतन्त्र प्राप्ति पश्चात मुलुकले नयाँ संविधान पाउला मुलुक नयाँ नेपालमा परिणत होला भन्ने कामना गरेका थिए र हामीले संविधान सभाको निर्वाचन गरायौँ तर संविधान पाउन सकेन त्यसले जनताहरू निराशा विशेष गरी जुन मुलुकले संविधान सभाको निर्वाचन सम्पन्न भयो संविधान सभा पायो तर संविधान पाएन विशेष गरी यो संविधान का नपाउनको कारण के हो जनताहरूले बुझ्न बुझेका छन् र विशेष गरी एकीकृत नेकपामा आउँदाखेरि पार्टी बनेको नाताले मुलुकले प्राप्त गर्न सकेन र अब जनता निराशता अब निराश होइन आगामी निर्वाचनमा फेरि एउटा अब फेरि संविधान सभा निर्वाचन त्यो निर्वाचनमा सफल पारेर फेरि मुलुकले नयाँ संविधान पाउने श्रेष्ठ यहाँले जनता निराश छन् भनेर भन्नुभएको छ यहाँले नै बनाएका होइनन् यी राजनैतिक दलले नै जनतालाई निराश पारेका होइनन् स्वाभाविक रूपमा अब त्यसलाई हामी त्यसको कति पनि जिम्मेवार छैन भन्ने हामी भन्दैछौँ तथापि हाम्रो भागमा कति प्रतिशत पर्छ पर नेपाली कङ्ग्रेसको भागमा कति प्रतिशत यो संविधान नबन्नुमा हामी कति जिम्मेवार छौँ त्यसको जिम्मेवारी लिन हामी तयार छौँ तर मुलुकले नेपाली जनताले विभिन्न ढङ्गबाट जे जसरी बने पनि कि एकदम पहिलो पार्टी बन्यो पहिलो पार्टी नेपाली कङ्ग्रेसले चाहेर मुलुकमा संविधान बन्न सक्ने अवस्था थिएन एकजित नेकपा माओवादीले नचाहिकन मुलुकमा संविधान बन्ने अवस्था थिएन त्यो कारणले एकजित नेकपा माओवादी सबैभन्दा जिम्मेवार हुनु पर्थ्यो आफ्नो जिम्मेवारी बन्द गर्न नसक्दा हामी काङ्ग्रेस जिम्मेवार बनेर मात्रै मुलुकले संविधान पाउन सकेन र यो सबैभन्दा जिम्मेवारी भनेको एकजित नेकपा माओवादीको उसले उसको कारणले मुलुकले संविधान पाउन सकेन अब यसबाट तपाईँहरू पन्सिन खोज्नु भएको त होइन भने मैले भनेँ पन्चिनी भन्ने कुरै छैन हामीले भन्यौँ काङ्ग्रेसको भएका कति प्रतिशत हामीले तयार छौँ तथापि पहिलो पार्टी हुनु हुनाको नाताले सबैभन्दा ठुलो दायित्व त एकित नै माओवादीकै थियो र मुलुकले झन् सबै दलको सहमति बिना संविधान बनाउन सक्ने अवस्था थिएन र अहिले झन् जुन संविधान बनाउने कुराहरूमा जसरी अर्थहरू के लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमै नलागेका नाराहरू घाटी राज्यका कुराहरू जुन विविध कारणहरू संविधान बन्न नसक्को कारणले मुलुकले संविधान रिन्तको बिचमा तिर्न चाहन्छौँ र हामी चिर्छौ पनि अब लोकतान्त्रिक पार्टी नेपाली कङ्ग्रेसले चाहिँ के गर्न सकला अब त्यही जनताका इच्छा आकाङ्क्षा पुरा गर्नको लागि गणतन्त्र संस्थागत गर्नको लागि होइन हामीले भन्यो अब के अरे हामी काङ्ग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न चाहन्छौँ हामी अबको संविधान यदि काङ्ग्रेस हिजोका इतिहासहरू साथी छन् कुनै लुकाउनु पर्ने कुरै छैन काङ्ग्रेसले यो मुलुकमा हरेक निर्वाचनहरू काङ्ग्रेसले मात्र गराएका छन् काङ्ग्रेसले गराएका निर्वाचन मात्र निष्पक्ष भएका छन् काङ्ग्रेस आफू हारेर पनि संविधान निर्वाचन गरायो स्वर्गीय गिरिजा प्रसाद कोरालाको सङ्कल्प आठ र सातले भने र फेरि अब हामी हामीले जे सोच्यौँ त्यो के अरे परिस्थिति जुन एउटा एकीकृत महादरले जुन दमन प्रवृत्ति देखाए त्यो कारणले मुलुक पाउन सकेन अब हामी जनताको बिचमा गएर काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन यदि मुलुकले संविधान बनाउने हो भने मुलुकले निकास पाउने हो भने मुलुकमा जुन एउटा अहिले तपाईँको हाम्रो मुलुकलाई जुन ढङ्गबाट एउटा खेलौनाको रूपमा विभिन्न शक्ति राष्ट्रहरूबाट पनि एउटा के हाम्रो यो देशलाई माओवादीको हटको कारणले जुन ढङ्गबाट एउटा फलोको रूपमा बनाउन पढाइ गर्दैछ हामी बेलैमा सचेत नहुने हो भने हाम्रो राष्ट्रियता रहने कि नरहने भन्नेसम्म आएको पुगिरहेको छ त्यो कारणले अब हामीले फेरि एकचोटि जनतालाई जगाएर फेरि एकचोटि काङ्ग्रेसलाई बहुमत दिलाएर मुलुकमा संविधान बनाउनको लागि मुलुकलाई एउटा नयाँ नेतालाई पालन गर्नको हामी जनताको घटैलोमा जनताको विश्वास र मनभित्र जित्न काङ्ग्रेस चाहन्छ हामी त्यही अभियानमा छौँ अब यो बोली सत्ता नपाउँदासम्मको भएर कतिपयले विश्लेषण गर्लान् अरू हामीलाई सत्तामा काङ्ग्रेसलाई सत्ताको मै छैन हामी धेरै वर्ष सत्ता पनि र सत्ता बाहिर पनि छौँ हामी मुलुकमा लोकतान्त्रिक गणतन्त्र प्राप्त पश्चात हामीले भनौँ यो संविधान सभाको निर्वाचन प्रस्ताव एकार्थ किन्नु हामी सत्तामै छैनौँ काङ्ग्रेसलाई सत्ता चाहिएको होइन हामी सत्तालाई ठुलो हकदारीको रूपमा हामी हिजा पनि लिँदैनौँ हामी स्पष्ट रूपमा हामी सत्ता भन्दा पनि हामी संविधान चाहन्छौँ लोकतान्त्रिक गणतन्त्र चाहन्छौँ संस्थागत रूपमा जो सत्तामा जाओस् भोलि एक एक न माओवादी नै सत्तामा भयो प्रचण्डजी सत्तामा जानुभयो बाबुरामजी सत्तामा जानुभयो धनराशि जानुभयो माधव जानुभयो कतिलाई हामीले समर्थन गऱ्यौँ कतिलाई हामीले आलोचनात्मकमा रहेर गलत प्रवृत्तिको विरोध गरौँ हामीलाई सत्ता चाहिएको होइन हामीलाई चाहिएको संविधान हो र काङ्ग्रेस अरे पनि हामी प्रष्ट पाँचौँ हामी के माओवादी सत्तामा रहेरै मुलुकी लोकतान्त्रिक संविधान बनाउँछ बनाउँछ बनाउँथ्यो भने हामी हिजो पनि सहयोग गर्न तयार भएको पार्टी हामी नेक एमाले सत्तामा रहेर मुलुकलाई संविधान दिन तयार भएको भए हामी त्यसमा पनि सहयोग गर्न तयार भएको पार्टी त्यो कारणले यी पार्टीहरूबाट मुलुकले संविधान पाउँदैन संविधान बनाउन त्यो भएको कारणले कङ्ग्रेस मात्र लोकतान्त्रिक संविधान लोकतान्त्रिक अर्थ संस्थागत हुने परिस्थिति निर्माण भएको छ नेपाली जनताले अब हामी पहिलो पार्टी सत्तामा नेपाली जनताले कङ्ग्रेसलाई नै बुझान्छन् एमएलएलाई नै बुझान्छन् माओवादीलाई नै बुझाएछन् अन्य दललाई नि बुझा छन् के आधारमा अब समर्थन गर्ने तर काङ्ग्रेसले नेपाली जनताले प्रश्न बुझेका छन् कि हामी तात्कालको क्रान्तिका दुई सय चालिस वर्ष राणालाई के अरे एक सय चार वर्ष जाने राजपक्षलाई थाल्ने दुई सय चालिस वर्ष निरङ्कुश राजतन्त्रलाई फाल्ने हामी तिस वर्ष पञ्चायत व्यवस्थालाई फाल्ने सबै आन्दोलन कङ्ग्रेसले गरेको यो कुनै ध्रुवशत्य कुरा र अर्को कुरा के हो भने जनताले के बुझ्यो भने अहिले कङ्ग्रेसले बहुमत ल्याएको भए यो मुलुक यस्तो हुन्थेन ढङ्गमा पुग्थेन र मुलुक एउटा के भने संस्थागत रूपमा लोकतान्त्रिक गणतन्त्र अगाडि बढ्थ्यो र हामीले भन्ने कुरा जनताले बुझेका छन् यो बिचमा हामीले हेऱ्यौँ नि त सत्ता त हेऱ्यौँ प्रचण्डजीका सत्ताको पनि हेऱ्यौँ हामीले बाबुराम भट्टराईका सत्ता पनि हेऱ्यौँ न उनीहरूले लोकतान्त्रिक संविधान बनाउन सके न लोकतान्त्रिक संस्थागत विकास गर्न सके मात्र बर्मलुट हामी यो देशलाई बर्मलुट गर्ने बाहेक ए माओवादीले केही पनि गरेनन् यो प्रष्ट रूपमा नेपाली जनताले बुझेका त्यो पर्मलुट गर्ने निश्चित मान्छेहरू प्रचण्ड बाबुराम हिसिला प्रकाश दाल हिसिलाका मानु सिएमी लगाएकोलाई मात्रै यो के अरे लागि यो माओवादीकै भाषाका जनयुद्ध थियो भने अहिले हामीले उनीहरूको आन्दोलन हामीले भन्न जरुरी छैन उनीहरूका लडाकुहरू हिजो माओवादीका जनयुद्ध भन्ने शब्द जुन हामी जनयुद्ध मान्दैनौँ तथापि उनीहरूकै भाषाका जनयुद्ध लड्ने मान्छेहरू त आज भइरहेछ नि त माओवादीको बारेमा प्रचण्ड बाबुरामको बारेमा भनिरहेछन् मोहन वैद्यहरू संस्थागत गर्न सक्छ भन्ने एउटा विश्वास जनतामा छ त्यो कारणले हामीलाई जनताले फेरि नेपाली जनताले सबै बुझा यो आरोपको राजनीति एउटाले अर्कोलाई आरोप लगाउने अर्कोले अर्कोलाई आरोप लगाउने यो पनि बुझा नेपाली जनताले होइन आरोप हामीले अगत होइन हामीले म तपाईँलाई विश्वास दिलाउन चाहन्छु र एकचोटि फर्केर यो मैले जुन शब्दहरू खोलेँ तपाईँ के अरे एकचोटि विश्लेषण हामीले एकचोटि माओवादीका प्रचण्डजी सत्तामा रहँदा बाबुराम भट्टराईजी सत्तामा रहँदाको हिजो दिनहरूलाई एकचोटि आकलन गरौँ न त एकचोटि सत्तामा रहेपछि नेपाली जनताले के प्राप्ति गरे उनीहरूले नेपाली जनतालाई के दिए अब त्यो गर्न दिएन नेपाली कङ्ग्रेस अथवा अन्य पार्टीहरूले गर्न दिएनन् भन्ने उनीहरूले भन्छन् फेरि अनि गर्न दिनन् म तपाईँलाई भनौ कि सात रुपियाँ युनिटको बिजुली बाबुराम भट्टराईजीले बाह्र रुपियाँ पुऱ्याइदिनु भयो छब्बे रुपियाँको पेट्रोललाई एक सय तेइस रुपियाँ पुऱ्याइदिनु भयो साठी रुपियाँको डिजललाई छयानब्बे रुपियाँ पुऱ्याइदिनु भयो हजार पचासको ग्यासलाई पन्ध्र सय रुपियाँ दिनुभयो हामीले बढायो भने काङ्ग्रेस केन्द्रीय निर्णय गरेर यो बढाउ भनेर भने हो त्यो अहिले तपाईँलाई म एउटा उदाहरण दिउँ आज मानसी एमई भट्टराई लाइ र बाबुराम भट्टराईजीका छोकरी किर्तिपुर विश्वविद्यालयमा चुनाव लड्दैछन् त्यो चुनाव लड्नलाई एक करोड 20 लाख रुपियाँ त उनलाई छोबिस सभापति बनाउनको लागि फर्जी भर्ना गरिहाल्छ त्यो पैसा कहाँबाट आयो बाबुराम भट्टराईजी ठुलो उद्योगपति हो कि एक करोड 20 लाख एउटा क्याम्पसको सभापति लड्नको लागि अनि कहाँबाट त्यो पैसा ल्यायौँ हामीले एकचोटि हेर्ने कि नगर्ने त्यो कुनै आरोप होइन तपाईँ पत्रकारभित्र तपाईँले एकचोटि बुझ्नुहोस् सोध्नुहोस् हिस्सी लागे मैले बाबुराम भट्टरालाई सोध्नुहोस् त्यो पैसा कहाँबाट ल्याउनु भयो तपाईँहरूले अब अन्त्यमा श्रेष्ठजी अब गणतन्त्र संस्थागत हुने बलियो आधार भनेकै संविधान निर्माण हो यो संविधान निर्माण चाहिँ अब कहिलेसम्म होला प्रष्ट रूपमा भनिदिनुहोस् अनि हामी संविधान सभाको निर्वाचन मार्फत हामी संविधान बनाउन चाहन्छौँ पहिलो संविधान सभाको निर्वाचन संविधान लिन सकेन जुन एक बहुमत थियो तर अबको निर्वाचन हामी एक एक बहुमत त्यसमा मधेसका केही एउटा लोभिक दलहरूको समस्याले गर्दाखेरि मुलुकले संविधान पाउन सकेनौँ अब एकचोटि हामी फेरि जनतालाई भन्न चाहन्छौँ हामी जनतालाई विश्वास दिलाउन चाहन्छौँ जनतालाई विश्वासमा लिएर हामी काङ्ग्रेस बहुमत ल्याउन चाहन्छ र राष्ट्र बहुमतले मात्र मुलुकले निकास पाउने हो संविधान बन्ने हो त्यो कारणले अब म आगामी मङ्सिरमा संविधान सभाको निर्वाचन हुने तयारीमा त्यस प्रकारकै धेरै प्रयत्नहरू फेरि पनि हुँदैछन् संविधान सभाको निर्वाचन कहीँ कतै भाइ कि भन्ने चाहिँ हामी आम जनतालाई विश्वासमा लिएर फेरि एकचोटि मुलुकलाई काङ्ग्रेसलाई दिलाएर फेरि विश्वासमा लिएर साथमा फेरि हामी मुलुकमा नयाँ संविधान सभाको निर्वाचन पश्चात लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नको लागि नयाँ संविधान चाहन्छौँ सबै जनताहरूलाई हवको संविधान सभाको निर्वाचन सुझबुझका साथ लोकतन्त्रको पक्षमा लाग्नुहुनेछ भन्ने विश्वासका साथ फेरि शुभकामना पनि दिन्छु धन्यवाद हजुर धन्यवाद रेडियो अर्पणलाई पनि जसले आज गणतन्त्र सबसम्म शुभकामना दिने अवस्था दिनुभयो मेरो तर्फबाट र पार्टीको तर्फबाट पनि म तपाईँलाई धन्यवाद शुभकामना नेपाली कंग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठसँग हामीले कुराकानी गर्यौं गणतन्त्र दिवस कसरी मनाउँदैछ कंग्रेसले अनि गणतन्त्र संस्थागत गर्नको लागि अझै पनि सकिरहेको अवस्था भने छैन किन यो अवस्था आइराखेको छ यो विषयमा कुराकानी गरिराखेका छौँ हामीले यति एकीकृत नेकपा माओवादी जिल्ला इन्चार्ज घनश्याम दहाल अविनाश हाम्रो सम्पर्कमा हुनु हामी उहाँसँग पनि कुराकानी गर्दैछौ गणतन्त्र दिवसलाई ए नेकपा माओवादीले कसरी लिएको छ कसरी मनाउँदैछ अनि उसको रहला घनश्यामजी स्वागत आज कसरी मनातं दिवस कसरी समझ रेडियो यो सम्मेलन इडिया छैन सम्मेलन गर्नको लागि सम्मेलन आयोजक समिति बनिएको छ त्यसको संयोजकमा हो अरू पदहरू छैन अरू सबै सदस्य रहने गरी त्यस्तो खालको छ यो जानकारी गराउँछु र अर्को गणतन्त्र दिवसको बारेमा खास गरिकन नेपालमा अझै नेपाली जनताका सबै अधिकारहरू प्राप्त भइसकेका छैनन् गणतन्त्र अझै संस्थागत हुन बाँकी नै छ यो क्रममा कत हिजोपी जनता को आंदोलन और दस वर्ष को जनयुद्ध रैस दिन जन आंदोलन रुप्रे बीच का आंदोलन प्राप्त भी जनता का उपलब्धि कतई गुणनीता होन भरात में पड़ने त होन भतरा अल यी राजनीति में देखा पड़ रख बेला हमी ने खास कर हिजो दस वर्ष को जनयुद्ध को र उन्नीस दिन जन आंदोलन को क्रम में रीच में भैया अन्न आंदोलन संघर्ष क्रम बार प्राप्त भैयापलब्धि खास करणतंत्र धर्मनरपेक्षता संघीयता र राजतंत्र को जो अंत्य भो रणतंत्र स्थापना भो यलब्धि रक्षा कसरी सकता भोटी को, को, को सोच हो रहा हमी ये गणतंत्र दिवस मनाई यी उपलब्धि को रक्षा करने री जनता को संविधान जहां उत्पीड़ित जनता जाति जनजाति दलित महिला उत्पीड़ित क्षेत्र का जनता का अधिकार सहित किसान मजदूर का अधिकार सहित संविधान निर्माण कसरी सकता आधार में संविधान सभा के निर्वाचन लनता का अधिकार सुनिश्चित करने सोच का साथ ये गणतंत्र दिवस मना अब यह छर्षसम गणतंत्र संस्थागत होना सकें एकीकृत नेकओवादी अब कसरी संस्थागत कर गणतंत्र अब हम अगड़ी संविधान सभा को निर्वाचन बाहेक अर्क विकल्प छाइन रिटो भाटो संवधान सभा को, को निर्वाचन में जानी नेता का सब राजनीतिक दल जो परिवर्तन चाह हिजो yeah. या स्थितिवादी शासन को विरुद्ध विविध मोर्चा में बसर संघर्ष गे सभी राजनीतिक दल के बीच में फिर समिधान सभा को निर्वाचन जान विकल्प अगले कहींप राजनीतिक दल को अगड़ी है संविधान सभाको निर्वाचनमा जानिन्छ यो संविधान सभाको निर्वाचनपछि नेपालमा संविधान जारी गर्ने त्यो जारी गर्न सकियो भने यी उपलब्धिहरूको रक्षा गर्न सकिन्छ यदि संविधान जारी गर्न सकिएन भने फेरि पनि ठुला ठुला षड्यन्त्रहरू ठुला ठुला दुर्घटनाहरू हुन सक्ने र यी उपलब्धिहरू फेरि अब भरसमा हाम्रो सोच भनेको हामी सात वर्ष संविधान बनाउन पनि सकेनौ अब एक सय पछाडि थुप्रै कारणहरू छन् त्योबाट पार सिक्दै अहिले सबै दलहरू संविधान सभाको निर्वाचनमा गएर मात्रै यी उपलब्धिहरूको रक्षा गर्न सकिन्छ र त्यही अनुसारको छलफल र बहस गर्ने कुरो नै अहिले यति बेला मुख्य त्यही आधारमा हामीले सोचेका छ अब कसले सक्ला त अब संविधान बनाउनको लागि जनताले चाहेका संविधान बनाउनको लागि यहाँहरूले आफैले दावी गर्नु छ कङ्ग्रेसले दाबी गर्छ यमाले आफैले दाबी गर्छ होइन दाबी त सबैले मात्र पाइलाउने भन्ने भएन दाबी त अहिले अब दुई चारजना मात्रै पार्टीले पनि दावा गर्ने भए त्यो गर्नलाई उनीहरूको अधिकारको कुरो भयो छुट पनि भयो त्यो राइट पनि भयो तर जनताले हो यसको फैसला गर्ने भनेको जनता बाहेकहरूले फैसला गरेर हुन्न त्यो भएर जनताको बिचमै जाने भन्दा अर्को विकल्प छैन जनताले जस्तो संविधान चाहेका छन् जनताले जस्तो व्यवस्था चाहेका छन् जनताले जुन पार्टीलाई रुचाएका छन् त्यसैलाई भोट हाल्छन् र त्यही पार्टी अब जस्ताबाट लिएको उसको मत र उसको विचार अनुसार संविधान बनाउला यदि नेपाली जनताले फेरि नेपालमा हिजोकै प्रतिगमनलाई फर्काउनु पर्छ भनेर अब आम दुई तिन करोड नेपाली जनताले त्यही अहिमत जाहेर गऱ्यो भने अहिले अहिले कि त अब फेरि भिन्नै किसिमले अगाडि बढ्न पऱ्यो नभए त्यो जनताको जनमतलाई स्वीकार्नु पऱ्यो त्यो आधारमा हेर्दा अहिले नेपाली जनता जोडनमा छन् अन्यायमा छन् अत्याचारमा छन् किनभने बिचका संविधान सभा बैठकहरूले ते पनि त्यसको पुष्टि गरिसकेको छ र नेपालका सबै उत्पीडित जाति जनजाति वर्ग क्षेत्र र लिङ्गका जनताको भनाइ चाहिँ के छ भने हाम्रा अधिकार सहितको हाम्रो पहिचान सहितको संविधानका कुराहरू यो नै अहिलेको यथार्थ हो र त्यसै मात्रै यहाँ यो देशका जनता आम उत्पीडित जनताको समस्या समाधान गर्छ त्यही आधारमा हामी अगाडि बढ्छौँ अब ती जनताहरूले तपाईँहरूलाई पहिलो संविधान सभामा ठुलो शक्ति बनायो ठुलो पार्टी बनायो तर यहाँले त जनताले चाहेका संविधान इच्छा आकाङ्क्षा त पुरा गर्न सक्नु भएन नि त्यो त यो सत्य हो हामीले दुईटा दुईटा कुराबाट हेर्नुपर्छ एउटा हामीले जसले प्रतिगमनकारी र यथास्थितिवादी संविधान बनाएका बनाउन खोज्यो त्यो बनाउन हामीले दिएनौँ यदि हामीलाई त्यो पार्टीको रूपमा जनताले नपठाएको भए यो देशमा फेरि छ्यालिस सालकै स्तरको संविधान आउँथ्यो र नेपाली जनताको अधिकार भएको संविधान आउँथेन त्यो संविधान बन्थ्यो त्यो आधारमा हामीले त्यो बन्न थिएनौँ त्यो रोक्न सक्ने स्तरमा मात्रै थियौँ हामी र हामीले नेपाली जनताको इच्छा चाहना अनुसारको संविधान बनाउन सकेनौँ हामीले अर्को के गर्यौँ भने जनता को चाहना भाग बामी कसईसंग आत्मसमर्पण करेन और समझौता भी करेनौ यही आधार में कि मतले तुझे अब हमीला तो भाग भारी मत चाहिए जिस हमी जनता को चाहना अनुसार को संविधान बना सौ हमें हिजो दि मतले उमेार को संविधान बनाने क्रम में रोक्न मैं तो जनता को चाहना अनुसार को संविधान बना तो मत हमीर काफी थे यही कुराहरू हामी जनताको बिचमा लिएर जान्छौँ र त्यो आधारमा हामीलाई जनताले मत दियो भने हामी हामीले जे भनिरहेका छौँ त्यो आधारको संविधान बनाउँछौँ अब पनि आशा गर्नुहुन्छ यहाँले जनतालाई ठुलो शक्ति बनाउलान् भन्ने आशा गर्नुहुन्छ यहाँले अझै पनि अर्को विकल्प के छ त जनताको अगाडि नेपाली जनताले काङ्ग्रेसले जनताले भनेअनुसारको संविधान बनाउँछ भन्ने बना छ नेपाली जनताले अहिले एमाले भनेले जनताको संविधान बनाउँछ भन्ने छ नेपाली जनतालाई अहिले जो हामीबाट भर्खर चोइटिएर गएको छ र संविधानमै सभामै भाग नलिने मानसिकता बनाइरहेको छ त्यो पार्टीले नेपाली जनताका अहिलेका तत्कालका समस्या सम्बोधन गर्न सक्छ भन्ने विश्वास छ यो आधारमा हेर्दा अहिले नेपाली जनताले एकीकृत नेकपा माओवादीको विकल्प खोजिरहेका छैनन् यही पार्टीलाई अझै एकपटक भारी मत दिनुपर्छ र यसैले केही गरे गर्छ नभए अरू त्यो स्तरमा छैनन् भन्ने नै अहिले मलाई लाग्छ नेपाली जनताको बुझाइ हो तपाईँहरूसँग चोइटिएको चोइटिसकेपछि पनि अझै ठुलो पार्टी भन्छु जस्तो लाग्छ यहाँहरूलाई अझ समर्थन आउला जस्तो त्यो छ आशा छ होइन त्यो त भोलि इतिहासले देखाउने कुरो हो उहाँहरू जब चोइटिएर गइसकेपछि अहिले उहाँहरूका अभिव्यक्तिहरू उहाँहरूका क्रियाकलापहरू उहाँहरूका गतिविधिहरूले त्यसलाई पुष्टि गर्छ वार उहाँहरू यो पार्टीलाई त सिद्ध्याइन्छ जस्तै बनाइन्छ भनेर जानुभयो तर त्यसले खासै केही भएन कि अरिङ्गालको एउटा खुट्टा घरेर अरिङ्गाललाई खासै केही असर हुँदैन नि केही देखिँदैन नि तपाईँको त्यस्तै हो यो त्यो भएको हुनाले मलाई यसले त्यति धेरै फरक परिरहेको छ जस्तो लाग्दैन त्यो त भोलि जनताको बिचार जाँदा त्यसलाई जनताले पुष्टि गर्लान् होइन त्यहीँबाट परिणाम आइसकेपछि त्यो देखिने कुरो भयो साँच्चै नेपाली जनताले भोलि नेकपा ने माओवादी नै ने ठिक हो भनेर त्यहीँ जनमत जाहिर गरेछन् भने हामीले पनि समीक्षा गराउँला नि त टानेर हाम्रा मिस्टेक भएछ त भनेर हामी समीक्षा गर्न तयार छौँ तर अहिले जनतामै जान तयार छैनन् उनीहरू त त्यसको आधारमा उहाँहरू चाहिँ तिहेर गएर खासै यो पार्टीलाई दु चार नेता उपस्थिति भर आम जनता में प्रभाव हम अंत्योसों संधान सभा को निर्वाचन होते अब इस संविधान पाउला जनता के क्या ग्यारेटी सकता कसरी विश्वस्त पंत में पुरो अपी जनता पहचान सहित संघ्यता रहित संविधान को पक्ष में सब उत्पीड़ित वर्ग क्षेत्र रिंगा जनता जाति जनजाति पक्ष में यह प्रक्रिया में एवं धेरवीकरण की शुरुआत होता हमी के विश्वास दिला चाहौने यदि जनता को जनमत ठीकसा जाहिर भर ते स्थिति बनो ने हम पार्टी ने जो पहचान सहित संघता और संहिता सहित संविधान को क्रोध यह संविधान सभा को निर्वाचन पी जनता ने तु संविधान प्राप्त करना सकने संभावना बढ़े होइन अब परिस्थिति भिन्न भयो स्थिति अर्कै भयो भने फेरि अब अरू विकल्पबाट अरू तरिकाबाट पनि नेपाली जनताका ती चाहना इच्छा आकाङ्क्षालाई सुनिश्चित गरेर त्यसलाई संस्थागत गर्ने क्रममा राजनीतिक दलहरूले सोच्न पर्छ त्यसमा हाम्रो पार्टीले सोचिरहेको छ र अहिले हामी एकपटक फेरि पनि जनताकै बिचमा जाने र संविधान सभाकै निर्वाचनबाट त्यो समस्यालाई सम् गर्ने म मेंी जनता ने ते जनमत जाहिर तो जनमत अनुसार हमी ने पेला कार्यान करे अगर बढ़ने क्रम में तो प्रतिबद्धता यो जिलाजक घनश्याम दहाल अविनाश सामतंत्र दिवस का विषय आज हम जिला एमए जिला जीएन थपलियान का सचिव जित नारायण नेकपा माओवादीका जिल्ला संयोजक घनश्याम दाहाल अविनाशसँग हामीले कुराकानी गर्यौं गणतन्त्र दिवस छैटौं गणतन्त्र दिवस मनाइरहँदा देश जटिल मोडमा रहेको छ अझै जनताले आशा गरेका इच्छा चाहना पूरा हुन सकेका छैनन् गणतन्त्र संस्थागत हुन सकेको छैन अब बन्ने दोस्रो आ, हुने दोस्रो संविधान सभा र त्यसपछि हुने संविधान सभाबाट संविधान बन्यो भने जनताले चाहेका इच्छा आकाङ्क्षा पुरा होलान् त्यो भने जनताले सूची हालेका छैनन् अब पनि संविधान सभा होला संविधान बन्ला जनताले भने बुझिसकेका छन् यसमा आशंका उनीहरूको पनि रहेको छ जे होस् गणतन्त्र संस्थागत गर्नका लागि सबै एक ठाउँमा बसेर कटिबद्ध हुन जरुरी छ जनताले चाहेका इच्छा आकांक्षा पूरा गर्नु राजनैतिक दलहरूको पनि कर्तव्य हुन आउँछ यसमा अधिकार खोज्ने जनताहरू पनि सचेत रहनुपर्छ आजको लागि अर्पण बहसको समय सकिएको छ आगामी साता कुनै विषयवस्तुका साथमा हामी उपस्थित हुनेछ कार्यक्रमलाई